अङ्गु लग्ये गिरिम्महे परमानन्द माधवम्मो भगवत तस्म व्यासायमित यस्त प्रसाद वक्षा नारायण कथाम माम नारायणम् नमस्कृत नरम्च नरोमी सरस्वती व्यासम् ततो या कुन्दै नुसार धवला या शुभ्र प्रस्तावृता या वीणावडित या श्वेत पद्मास या ब्रह्मच्युत शङ्कर प्रभृति देवै सदा वन्तारस्वती भगवती निशेष जाड्याप कायन वाचा मनसन्द्रेयर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभा करोम सकल परस्मणा समर्पया अथ एक अध्याय कुमार ज्याज्ञा गर्नुहुन्छ अगस्तमुनि त्यहाँ पछि चन्द्रावतीले बगाएको आठ रोटीमा चार रोटी नागिनीले पाएर हातमा लिए यस्तो अपूर्व रोटी कसले बगाएछ मेरा पति घर छैनन् बाह्र वर्ष भयो कहाँ गए पत्ता छैन उनलाई नखुवाई एक्लै कसरी खाऊ उनको खबर गरौं अनि दुई दुई रोटी बाँडेर खाउँला भनी गण्डकी नदी नाला सबै स्थानमा खबर गर्दै गइन् तिने आठ रोटी मध्ये चार रोटी नागले पाएर कस्तो अपूर्व रोटी पाएँ यो मेरी स्त्रीले नखुवाई एक्लै कसरी खाऊ म परदेश हिँडेको पनि बाह्र वर्ष भयो अब घर गई दुई दुई रोटी बाँडेर खाऊला भनी, घर जान लाग्दा शाली नदी र समुद्रको दोबानमा स्वस्तानी परमेश्वरीको प्रसाद स्वरूप त्यो रोटीको प्रताप नाग र नागिनीको भेट भयो अनि नागिनीले प्रसन्न नभएर भने हे स्वामी मलाई एक्लै छाडेर यतिका दिनसम्म कहाँ जानुभएको थियो मेरो भाग्यले आज तपाईँको दर्शन पाए कसैले बगाएको यो चार रोटी पाए त्यो तपाईँलाई नखुवाई एक्लै कसरी खाऊ दुई दुई बाँडेर खाऊला भनी गण्डकी नदी नाला सबैतिर खोजदै हिँडेको हुँ बल्ल सन्तोष भयो लौ खानुहोस् भनी आफूसित भएको चार रोटीमा दुई रोटी दिइन् अनि नाग भन्दछन् हे स्त्री त्यस्तै चार रोटी मैले पनि पाएको छु तिमीलाई नखुवाई एक्लै कसरी खाऊ दुई दुई रोटी बाँडेर खाउँला घर जाऔ भनेर आए तिम्रो मुख देखेर सन्तोष भयो लौ खाऊ भनेर आफूले पाएको चार रोटीमा दुई रोटी दिए दुवै स्त्री पुरूषले खाइसकेर नागिनी नागका काखमा बसी आनन्दले रहे तब नाग भन्दछन् हे स्त्री बाह्र वर्षसम्म हामीहरूको भेट नभएको यसै रोटीको प्रभावले भेट भयो जसले यो रोटी बगायो त्यसको भोलिकै दिनमा इच्छा सिद्ध होस् लक्ष्मी प्राप्त हुन् र शत्रुनाश हुन् भनेर अनेक आशीर्वाद दिए अनि नागिनी भन्दैछन् हे स्वामी म पनि त्यसलाई आशिष दिन्छु जसले यी रोटीहरू बगायो त्यसलाई नवग्रहले पीडा नगरून् राज्य लक्ष्मी त्यसका वशमा हुन। फेरि हामी जस्तै पति पत्नी छुट्टिएका भए पनि प्राणे भेट होस् भनेर अनेक आशीर्वाद दिइन् यसरी आशीर्वाद दिएर नाग नागिनी आफ्ना आश्रममा गए त्यसपछि लावण्य देशका मानिसहरू चाली नदीमा स्नान गर्न जाँदा त्यस्ता किसिमले बसेकी चन्द्रावतीलाई देखेर सोधे तिमी देवकन्या विद्याधर कन्या अथवा स्वर्गकीय अवसर आरम्भ तिलोत्तमा को हौ यहाँ एक्लै किन बसे कि यति लोकहरूले भनेको सुनि चन्द्रावती भन्द लोक हो म देवकन्या व स्वर्ग कि अप्सरा होइन म वरूणपुरका अग्नि स्वामी कि छोरी चन्द्रावती हुँ गोमा ब्राह्मणी पुत्र नवराज कि पत्नी हुँ जोखिचो जो स्वर्गका अप्सराहरू यहाँ आई श्री स्वस्तानी परमेश्वरीको व्रत गरेर स्वर्ग गए मैले पनि उनकै संस्कर्गमा स्वस्तानी परमेश्वरीको व्रत गरेर रा राति जागराम गरे भनिन् र लावणीय देशका लोकहरूले आश्चर्य मानेर गोमा ब्राह्मणी पुत्र नवराज त हाम्रो देशका राजा भएका छन् यो कुरा के कसो हो राजालाई भन्नु पर्दछ भन्ने सल्लाह गरे नवराज राजा कहाँ गई हे महारा चन्द्रावतीले भनेको सारा कुरा सुनाए ती शाली नदीको तटमा बसिरहेकी छन् विचार गरिबस् यति लोकले भनेको सुनि नवराज राजाले आफ्नो पत्नी चन्द्रावतीलाई सम्झे अनि हेलोक हो तिमीहरूले उचित कुरा भन्यो चन्द्रावती मेरी पत्नी हो राज्यको कार्यभारले उसलाई बिर्सिरहेको थिए अब तिमीहरू सबै गई डाकेर ल्याऊ भनी उत्तम वस्त्र अलंकार पठाइदिए अनि मन्त्रीहरूलाई डाकेर भने हे मन्त्री मेरो स्त्री चन्द्रावती शाली नदीका तिरमा आएर बसिकी रहेछ अहिले लावणी देशका लोकहरू नाना वस्त्र अलंकार पहिरी नाच गीत बाध्य गरेर लिन जाउन् म पनि परसम्म लिन आउँला हात्ती रथ पैदल सेना आदि तयार गर भनी आज्ञा दिए मन्त्रीले हुन्छ भनेर पुरा सहरमा झ्याली पिटाए सारा प्रजाहरू पछि लगाए आफू पनि गए सबै चन्द्रावती कहाँ पुगेर प्रणाम गरी हे महारानी नवराज राजाले हजुरलाई लिन पठाएर हामीहरू आयौँ यो पालकी र वस्त्राभूषण ल्याएको छ पहिले छिट्टै जाउँ भने तब चन्द्रावतीले आफ्ना पति नवराजलाई सम्झेर हे सोस्तानी परमेश्वरी मेरा पति नवराजसित चाँडै भेट होस् भनेर हिजो व्रत गरे आज भेट हुनु लाग्यो हे श्वरी हजुरलाई कोटिकोटी नमस्कार छ म पापिनी नाम भएर दुःखका सिन्धुमा डुबिरहेकीलाई कष्टबाट पार गर्नुभयो हे लोकेश्वरी हजुरलाई कोटिकोटि नमस्कार छ हे भगवती हजुरका कृपाले ब्रह्माले चौध भुवन सृष्टि गरे यस्ती हजुरलाई कोटी कोटी नमस्कार हे जगीश्वरी हजुरको दयाले म पनि लावणी देश किरानी हुन आटी भने बहुते प्रसन्न भई वस्त्रलंकार पहिरी पालकीमा बसी समस्त प्रजाहरू समेत भई लावणे देश नगरमा बाहिर पुगेपछि लावणे देशका स्त्रीहरूले थाहा पाए हतपत गरेर कसैले पाकिसकेका भात छाडेर निस्के कसैले खाना खाने हात पनि नदोई निस्के कसैले छोरा छोरी रुवाउँदै निस्के अगाडि पुग्न र पहिले दोगुर्दा कसैका हात र कसैको खुट्टा भाँचिए यसरी नवराज राजाले चन्द्रावतीलाई अनेक मंगल यात्रा गर्दै दरबारमा लैजाँदा भए इतिश्री स्कन्द पुराणे केदार खण्डे माघ महात्मे कुमार अगस्त सम्वाधे श्री स्वस्तानी परमेश्वरीय व्रतकथायां चन्द्रावती पतिगृहण नाम एकसौँ अध्याय